जिल्ला जनस्वास्थ्यकाले चितवनको अगुवाईमा शुरू भएको रगत परीक्षण परामर्श र उपचार सेवामा परीक्षण गराएका एक हजार चार सय साठी जनामध्ये दसजनामा संक्रमण देखिएको एचआईभी सम्बन्धी काम गर्दै आएको संस्था एफले जनाएको छ यसरी गाउँ रक्त परीक्षणमा संक्रमण देख्नुले अझ मानिस खुल्न नसाएको देखिन्छ एचआईभी संक्रमित खुलेर आउन नसकेको यो अवस्थामा उनीहरूलाई चेतना फैलाउँदै गाउँ गाउँमा घुम्ती रक्त परीक्षण शिविर सञ्चालन गरिएको छ जिल्ला जनस्वास्थ्य कार्यले भरतपुर अस्पताल र एच एफ संस्था आयोजनामा घुम्ती रक्त परीक्षण शिविर सञ्चालन गरिएको हो परीक्षण गरिएका ठाउँहरू मध्ये बचौली शक्तिखोर दारेचोक मंगलपुर लगायतका क्षेत्रमा संक्रमित फेला परेको बताउनुहुन्छ जिल्ला एड्स सम्बन्धी समितिका संयोजक रामहरि ने यो विस्तृत रूपमा हामीले बछौली गाउँ विकास समितिबाट एचआईबी को परीक्षण सेवा हामीले सुरु गर्यौँ क्याम्पेन गरिरहँदा हामीले विशेष गरी बछौली शक्तिश्वरमा दुई दिन हामीले क्याम्प सञ्चालन गऱ्यौँ त्यसपछि हामीले मेघाउमा गयौँ मंगलपुरमा गऱ्यौँ दारेचोकमा हामीले गऱ्यौँ समग्र हेर्दा बाह्रजना के छ भरू अस्पतालमा नियमित रूपमा टेस्टिङ सेवाहरू क्याम्पेनको रूपमा सञ्चालन भइरहेछ र यो गरिरहँदा दुईजना एचआईबी सबै गरू बालबालिका पनि पत्ता लगाएको छ यो क्याम्प भित्रमा अहिले चितवनमा कुल नौ सय एकसठी संक्रमण भएको र संक्रमित मध्ये पाँच सय एकचालिस जनाले भरतपुर अस्पतालबाट एआर टी सेवा पनि पाउँदै आएका छन् जिल्ला एड्स सम्बन्ध समिति चितवनले दिएको अनुसार पछिल्लो छ वर्षको अन्तरालमा एड्सका कारण चितवनमा उन्सत्तरी जनाको मृत्यु भएको छ पचास पुरुष र सोह्र जना महिलाको एड्सका कारण ज्यान गएको छ भने एकजना तेस्रो लिङ्गी र दुई बाल बालिकाको पनि एड्सकै कारण ज्यान गएको छ महिला फन्दा पुरुषमा एसइबी संक्रमितको संख्या बढी भएको पाइन्छ त्यसैले यस्तो रोगको उपचार पद्धति कस्तो छ त फेरि पनि जिल्ला एड्स सम्बन्धी समितिका संयोजक न्यौ पाने यो वास्तवमा एन्टिएक्ट्रो भाइरल थेरापी ट्रिटमेन्ट हुन्छ एआरटी एचआइबी सक्रमित साथीहरूले खाने उपचार पद्धति यसको एउटा स्टेज हुन्छ सिटिफो काउन्ट भन्छ त्यो चाहिँ तिन सय तल भयो भने इम्युनिटी पावर चाहिँ बढाउनु लागि यो औषधि खाइन्छ क्वालिटी केयरको लागि त्यो भर्दु अस्पताल उपलब्ध छ तर यो उपचारले चाहिँ विशेष गरी एआरबी औषधि भनिन्छ त्यो डाक्टर ट्रेन डाक्टर साबरले प्रोभाइड गर्नुहुन्छ त्यो औषधि आज खानुपर्ने हुन्छ होइन अब यसको चाहिँ पर्सिडियो रहेछ अब योभन्दा लामो हुन्छ होइन तर त्यो औषधि चाहिँ त्यो सक्रमित साथीहरूलाई धेरै राम्रो औषधि इम्युनिटी पावर बढाउन त सिटिफो काउन्ट बढाउनु रोग लगन शुरू में व्यक्ति ने स्वयं सचेत हो यदि रोग लगी हाली में लुकाउने होने की आपको समस्या खुलास्त पारे चिकित्सक संगमर्श लि नई बी संक्रमित घेड़ा हो